You're listening to our favorite radio station Radio Arpan at www.radioarpan.com. And what about you? अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम जस्ट फर एन्जॉय। hello guys salam namaste and welcome in this so this is time for program just, just for injury rather quickly as I'm sure my one is by my spirit and voice a key also I mean I only got those 11 15 a.m. to 12 p.m. someone who beats my honey son of even a topic smuggler can he got the idea he got sort of five in a topic so I'm gonna keep you right and as I know somebody to buy him like call gonna second one is a city down way goes a live to non-garita radio or phone one of 0.5 megahertz internet online math www.radioarpan.com डट रेडियो अर्पन डट कममा लगन गरेर सुनिरहनु छ आजको यस एपिसोडमा ग्रेट टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर विष्णुको र प्रोग्राम जस्ट पेन्ट्रीमा अनियरमा छौँ म सूर्य अनि तपाईँको साथमा जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री कल गर्न सक्नुहुनेछ रक्ष तपाईँको लागि अलिकति एमेजिङ खालको टपिक छ र तपाईँलाई प्रश्न सोध्नुपर्ने र जो साथीहरूलाई पनि थाहा छैन अन्त्यमा लास्टसम्म चाहिँ सुन्नै पर्ने हुन्छ मैले त्यसभन्दा पहिला भन्दै भन्दिनँ मलाई थाहा छ साथीहरूले मिलाउन कठिन हुनेछ साथीहरूले भन्नु पर्ने हुन्छ हामीलाई त्यसैले म साथीहरूलाई भन्न चाहन्छु हामीलाई अथवा जसलाई पनि होस् प्रतीक्षालाई होस् मलाई होस् विष्णुजीलाई होस् होइन सबैलाई mm -hmm. हाम्रो मोबाइल चाहिँदेखि लिएर सबै यो प संसारभरि जति पनि चिजहरू छ यो प्रकृतिलाई पनि चाहिने कुरा होइन सबै बे, सबैलाई चाहिने कुरा के होला त एउटा मात्रै चिज छ त्यो चाहिँ भन्नुपर्ने हुन्छ साथीहरूले आज के होला त त्यस्तो चिज लटि छ कही थाहा छ कि छैन होइन साथीहरूलाई चान्स दिनु पऱ्यो ताकि सबैलाई एउटा आवश्यक पर्ने क्या होइन प्रत्यक्ष पनि सबै सबैलाई होइन एउटा अब मोबाइल फोनदेखि लिएर होइन सिम कार्डदेखि लिएर सब हुने भयो क्या सबै चिजलाई चाहिँ आवश्यक बने एउटै मात्र चिज छ अब त्यो के होला साथीहरूले भन्नुपर्ने अवस्था जसको लागि तपाईँ कल गर्न सक्नुहुने रहेछ सुन्ना यो बाटो हुँदै र आउनुहुनेछ भन्ने पूर्ण रूपमा चाहिँ विश्वास लिइरहेको छु र विष्णुजीले मैले चाहिँ हिजो एकदम सोचे कि होइन यो टपिक बनाउनुको लागि मैले यति मेहनत गरेँ होइन ताकि साध्य छैन भने मेरो दिमाग चाहिँ अहिलेसम्म खेलिरहेको छ त्यही कुरामा पनि मलाई एकजना साथी हुनुहुन्छ मेरो कन्फिडेन्सलाई तोड्नको लागि हेलो दादा नमस्कार नमस्ते कबाट स्कवाज होला हजुर म शक्ति खोरबाट नीलम अधिकारी बिचार यहाँ दादा मात्र हुनुहुन्छ दिदीलाई त बिर्सिनु भयो ए दिदी नमस्कार दिदीलाई पनि जोस दुबै जनालाई हैन आज दुबै जनालाई नमस्कार मैले मात्र गरेको मैले नीलमको खबर के छ एकदम आराम कुशल हो दादा दिदी अहिले त रिसौंदिन भन्नु भएन भनेर सँगसँगै समझिनु भयो है हजुर हजुर दिदी नीलम जी हजुर खाना खानु भयो कि भएसैन भइसक्यो त भइसक्यो है हजुर 11:30 पनि त भइसक्यो नि तर मेरो चाहिँ भाको छैन क्या निलम बिचरा दास्तो भोग लागिरहेको छ सा। एकदमै सारै भोग लागिराछ प्रोग्राम ब्याउ निबितिको दौडिदै छ नि त्यही भएर बोल्न पनि गाह्रो भइराछ सूर्यले मैले बिचजवाले धेरै बोलिराछु के हजुर हजुर दिदीको भइसक्यो तपाईको चाहिँ आ मेरो त भइसक्यो हजुर ए Okay. Ah, बिहानमा चाहिँ नास्ता गरियो होइन निलम त्यसैले पनि अहिले चाहिँ खासै त्यति भोग लागेको छैन अहिले चाहिँ बल्ल भोग लाग्ने लाग्ने तर्क गऱ्यो यसो प्रोग्राम भ्याउने बित्तिकै भोग लाग्छ होइन अनि त्यस पछाडि गएर टन्न खाइन्छ दुई तिन घाँस माथि है हुँदैन त्यति भए पुगिहाल्छ हेर्नु न होइन खानेछिन धेरै खाने पानी चाहिँ छैन क्या त्यसैले पनि मैले आज सोधिरहेको छु होइन निलमले बोलेको कुरा अहिले जति पनि मोबाइलबाट बोलिरहेछ होइन त्यो मोबाइललाई पनि आवश्यक पर्ने अनि मलाई पनि आवश्यक पर्ने हामी बोलिरहेको यो माइकलाई पनि आवश्यक पर्ने होइन सबै सबैलाई आवश्यक पर्ने एउटा मात्रै तपाईँले कुरा भन्नु पर्ने के होला त त्यस्तो लाग्यो भन्नुभयो ली निलम हिन्स चाहिँ मैले दिइसकेको छु मैले गरेकै प्रश्नमा त्यो एन्सर लुकिरहेछ होइन जियोस् हामी सबै सबैलाई आवश्यक पर्ने होइन हाम्रो अब सबै एउटा फिजिकलदेखि लिएर सबै कुराहरूलाई हामी बोलेको कुराहरूमा अथवा तपाईँको नसिप होइन घाँस दाउरादेखि लिएर सब यो नेचरलाई टोटल्ली कि जति पनि छ हाम्रो ओल्डभित्र होइन अब यो किरा मट्याङ्ग्राहरूदेखि लिएर होइन सबै सबैलाई चाहिने त्यस्तो नाम तपाईँले भन्नु पर्यो क्या के होला त त्यस्तो एउटा मात्रै नाम छ होइन ना? जी? <laughs> खाना त सायद निर्जी वस्तु लाग्यो चाहिँ फेरि मोबाइलले पनि भात खाँदैन होइन बत्ती मोबाइललाई आवश्यक पर्दैन होला जस्तो लाग्छ होइन अथवा होइन निलमजी ग्यारेन्टी दिएर होइन म फाइनल्ली भन्न सक्छु तपाईँ जति सुकी भन्नुहोस् क्या होइन यदि यदि निलमजीले होइन यदि निलमजीले यो चाहिँ एन्सर मिलाइहाल्नु भयो भने धेरै कुराहरू होइन भन्नु होला फेरि म्याक्सिमम टाइम भन्न चाहिँ म दिँदै दिँदैन होइन दस बाह्र पटक भन्नु होला त्यति भन्दा पनि तपाईँ मिलाउनु हुँदैन साथीहरू भित्र अथवा मैले गरिरहेको त्यही प्रश्न भित्र पनि मैले एन्सर भनिसकेको छुटिभ छ ठिकै छ त्यसो भए एकदम कन्फ्युजिङ भएको छ होइन तपाईँको माइन्ड चाहिँ अब कन्फ्युज भइरहेछ मिलम ल ठिक छ पहिलो कलर तपाईँ मात्रै नभएर होइन अब आउने साथीहरूले मिलाउन सिक्कै गर्नुहोस् तर जहाँसम्म लाग्छ अन्य साथीहरूले पनि मिलाउनु हुन्न होइन त्यसैले सुन्नुपर्ने हुन्छ यसको एन्सर के होला त ओ माइ गर एकचोटि टाउको पनि छाप्नुहुन्छ होइन निलम आउनु भएको थियो क्वेसन गरिरहेको छु तर एन्सर पाउन साह्रै गाह्रो भइरहेको छ कुराकानी हामी गरिहाल्नेछौँ अर्को एकजना साथीलाई पनि वेलकम गरौँ हेलो नमस्ते तपाईँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ खबर समय यस्तो उखानु भएको छैन खानपिन त भइसक्यो होला लागिहालौ होइन भन्नुपर्ने हो अथवा मैले सोधिरहेको छु होइन यो संसारभरि जति पनि कुराहरू छ होइन अब तपाईँले लगाउनेदेखि लिएर लुगाफाटोदेखि लिएर सबै सबैको लागि चाहिने होइन एउटा मात्रै त्यस्तो चिज छ होइन अब त्यो चिजको नाम चाहिँ तपाईँले भन्नु पर्यो क्या थी थी आपूरू आपूरू था, था, आपूरू, आपूरू सब चिजहरू जुन मैले एउटा त्यो चिज बिना अधुरो हुन्छ होइन अपुरो हुन्छ त्यो चिजको नाम के हो भनेर भन्नु पर्यो होइन हजुर अपुरो नभएर होइन सबैको लागि चाहिने आवश्यक कुराहरू अब हाम्रो हातको औँलादेखि लिएर होइन अनि त्यस पछाडि सबै कुराहरू हामीले हातमा लगाउने अङ्गुठीदेखि लिएर होइन तपाईँले बोक्ने मोबाइल सेटदेखि लिएर सिम कार्डदेखि लिएर मोबाइलको चार्जरदेखि लिएर संसारभरि जति पनि छ यो किरा फटाङ्ग्रा जनावरहरू होइन सम्पूर्ण सम्पूर्णको लागि त्यो चाहिँ तपाईँले भन्नु पर्यो त्यस्तो नाम चाहिँ एन्सर चाहिँ अलिकति बुझ्नु गाह्रो भयो होइन भवन चाहिँ कसरी भन्नाले जस्तै नाम भन्नाले सबै चिजलाई चाहिने र चिनाउने भनेको त नाम हो नि जस्तै मोबाइल अब मोबाइल के हो त भन्दाखेरि नाम हो नि त मोबाइल कसरी थाहा पाउनु भयो कसरी पत्ता लगाउनु भयो मैले त्यही भने के हो पवन तपाईँको यो चाहिँ त्यसो भए भोलि चाहिँ नजित्नेछौँ क्वेसन राख्यौँ हामीले मिलाउनु पनि भयो तपाईँलाई धेरै धेरै धन्यवाद पनि छ र आउँदै गर्नुहोला अहिले भने तपाईँबाट सुटिन्छौँ पवनजङ भण्डारी हुनुहुन्थ्यो यति बेला जुट पानीदेखि आउनु भएको थियो र हामी प्रोग्राम जस्ट फर एन्जिएमा छौँ र तपाईँसँग रमाइलो कुराकानी पनि गरिराखेका छौँ कोही साथी फेरि आइसक्नु भएको छ बेसी साह्रो गरिसक्नुभयो म उहाँलाई पनि स्वागत गर्छु नमस्ते हेलो हजुर कहाँबाट बोल्दै हुनुहुन्छ म भण्डारा र भाराबाट रचना लाचना हालखर मेरो बन्दा अनि सम्झिनु भयो के, के गर्नुहुन्छ इलेभेनमा पढाउनु इक्जाम दिएर बस्नु भएको छ हो हजुर राम्रो आओस् हाम्रो खामाना होइन खाना भइसक्यो रचनाको अथवा छैन भने पछाडि रचनाजित मेरो पनि भएको छैन होइन प्रतीक्षा हामी आउँछौँ ल ठिकै छ निम्तो गर्नुभयो यो निम्तोलाई कुनै दिन पुरा गराउन आउँछ अनि है, कुराकानीलाई अगाडि बढाउँ होइन प्रोग्राम सुनिरहनु भएको छ यहाँले अथवा भने पछाडि अगाडिको साथीको कुराकानी पनि यहाँले सुनिसक्नु भएको छ भने पछाडि के सुन्नुभयो नि रचना भनेर फेरि मैले सोध्ये भने के भन्नुहुन्छ अघि ल ठिक छ त्यस भए अर्को प्रश्नतिर हामी जाउँ होइन रचनाजीको घरमा एउटा गाई पाल्नु भएको छ होइन नि ल ठिकै छ अहिलेलाई चाहिँ भैँसी मानौँ अथवा गाई मानौ कुनै पनि कुरा होस् होइन त्यो गाई चाहिँ रचनाको घरबाट छुटेछ अनि त्यस पछाडि भागेर चाहिँ कहाँ पुगेछ थाहा छ तपाईँको यो नेपाल र चिनको बिचको सिमानामा पुगेछ होइन अब त्यस पछाडि चाहिँ बिचको सिमानामा पुगेछ अब नेपालको गाई चिनमा पुग्यो होइन त्यस पछाडि चिनमा गए पछाडि त्यो गाईले बाछी पाएछ है अघि रसाना बाछी कराइरहेको छ त पाइसक्यो होइन गाईले चाहिँ गाईले चाहिँ पाइसक्यो चा। बाछी पाइसक्यो चिनमा गएर पाएछ क्या होइन <laughs> अब भन्नुहोस् अब मैले तपाईँलाई फाइनल्ली अब नेपालको गाई चाहिँ चिनमा पुगेको छ बाछी पाएको छ होइन <laughs> सुनिरहनु भएछ नि अलिकति ध्यान दिएर चाहिँ सुन्नु होला है त्यस पछाडि पाइसके पछाडि अब तपाईँले भन्नुहोस् सबैभन्दा पहिला कि अब त्यो बाछी कसको भयो त चिनको भयो कि गाईको भयो हो त्यसो भए अब फेरि भन्नुहोस् तपाईँले होइन त्यो गाई चाहिँ यता के भन्छ नै पूर्वतिर आफ्नो अनुहार के हुन्छ नि अब अगाडिको भाग त्यो के भन्छ टाउकोतिरको भाग चाहिँ पूर्वतिर छ होइन अनि पछाडिको भाग चाहिँ उता पश्चिमतिर छ त्यसरी बसिरहेछ भने होइन तपाईँले भन्नुहोस् त्यो बाछीको पुच्छर कतातिर कुन दिशातिर फर्क होला सबैजना साथीहरू आउनुभएको छ साह्रै गाह्रो रचना ठिकै छ कुरा गर्यौँ अब यस्ता रचना क्वेसन छ भने फेरि गर्दा हुन्छ है हामी पनि ठ्याक्कै मिलाइदिन्छौँ छ त्यस्तो रचना छैन है ल ठिक छ लिएर आउनु होला आगामी श्रृङ्खलाहरूमा यस्तो क्वेसनहरू छ भने लिएर आउनु होला अनि त्यस पछाडि ठिक छ रचना यो पार्टिसिपेन्टको लागि थ्याङ्क सो मच आन्सर पनि मिलाउनु भयो होइन ग्रेट माइन्डको लागि तपाईँलाई थ्याङ्क्स भन्न चाहन्छु लास्टसम्म सुनेर साथ दिनु होला छुट्टी हो है bye okay what's on our own vehicle to all the way from bondara what is something like the program -hmm. just for injury mahabi so well my look again the way mazgari rehi gaza like really a cigarette on a channel so money on is a known as a zero five six five six three three three three two and zero five six five six three three three three three mother by call gone as a colonizer red blah music background of player very good sir यो म्युजिक सुना कुछ भूल जाने जा तेरे लिए तर छोड छाड गी Anna from China. China, I am, I am listening to Radio Urban, urban 104.5 MHz. And, And you? Kitchen-je-khi-bear-rum-samma So-deshi-ra-bi-deshi Hopi-sani-ghar-ko-la-gi Thani-char-pa-yeshi Saman-pani-sas-to-ani Nama-sas-to-bhani-char दङ्ग भाचु मा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी लौ है दाजुभाइ सम्झनु सही काँडी चोखो सस्तो फर्ने चाललाई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 पाइ रोकू कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसी उपलब्ध रहो जानकारी कराइन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 लकान्द्री मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सडचालिस अन्ठानब्बे चार त्रिपन्न सतासी एक्सप्रेस तपाईको विश्वास तपाईँको विश्वास तपाईँको विश्वास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 विश्वकर्मा सुनमा शुद्धता हम प्रतिबद्धता मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूलाई विशेष जानकारी काठमाडौँ वीर अस्पतालका वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ डाक्टर मनोज शाह यही ज्येष्ठ 24 गते शुक्रबार र 25 गते शनिबारका दिन रत्नगर अस्पताल प्रारी टाँडीमा आउँदै हुनुहुन्छ त्यसैले सम्बन्धित बिरामीहरूले सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराइन्छ बिरामी जाँच्ने समय शुक्रबार अपराह्न तीन बजेदेखि सात बजेसम्म र शनिबार बिहान आठ बजेदेखि एक बजेसम्म सम्पर्कनर अस्पताल प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दोई मेन रोड टाँडी फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस पुनश्च उक्त दिन मधुमेह रोगका बिरामीहरूको सुगर परीक्षण निशुल्क गरिनेछ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 ओके वेलकम ब्याक आफ्टर दिस सर्ट म्युजिकल ब्रेक एन्ड सर्ट कमर्सियल ब्रेक बोल्छम छ प्रोग्राम जस्ट फर एनजिओमा सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर वान अफ द बेस्ट एन्ड वान अफ दि रकिङ रेडियो स्टेसन अफ यु टाउन दिस इज रेडियो अर्फन वान फोर पोइन्ट फाइभ मेगा हार्ट्स र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्फन डट कममा लगानी सुनिरहनु भएको छ र थुप्रै टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्रो विष्णुको र अनि मासु मसुरी अनि प्रतीक्षा दुईजना सङ्गीत भाइको साथमा सङ्कर भाइसँग कुराकानी र तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने हामी तपाईँलाई फेरि प्रश्न राख्ने नै छौँ टेलिफोन लाइन चाहिँ ओपन छ जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ र धेरै समय चाहिँ छैन त्यसैले फटाफट डायल गरिहाल्नु होला सम अफ द फोन लाइनमा हामी कुराकानी गर्ने नै छौँ ए, र प्रोग्राममा रहेर हामी जस्ट इन्टरटेन गर्छौँ तपाईँलाई इन्टरटेन गराउने कोसिसमा छौँ र रमाइला रमाइला कुराकानी पनि तपाईँसँग गर्छौँ रमाइलो टपिक्समा रहेर कुराकानी गर्छौँ कहिले क्वेसन राख्छौँ कहिले जे तपाईँको विचार लिने गर्छौँ आज निकै नै रमाइलो क्वेसनहरू तपाईँको माझमा राखिराखेका छौँ र तपाईँ आउनु चाहनुहुन्छ हिजो हाम्रो एकजना साथीले चाहिँ अनि त्यस पछाडि सुनिरहनु भएको रहेछ होइन मिलाइहाल्नु पायो उहाँले चाहिँ र निकै नै अलिकति मनमा खोल्दो नै लाग्ने खालको एउटा कोइसन पनि हो होइन यस्ता खालका कोइसनहरू चाहिँ धेरै दिमाग खुवाउनु पर्छ अर्को साथी आउनुभयो रचनाजी आउनुभयो होइन उहाँले चाहिँ एकदमै आफ्नो आफ्नो ख्याउनु भयो सायद अब त्यो गाईको पुच्छर गाईको गाईतिर पूर्वतिर फर्केको छ भनेर त्यो कोइसन आउने बित्तिकै सामान्य हिसाबमा हामी कसरी सोचौँ त पुच्छर पुच्छर चाहिँ अब पश्चिमतिरै हुन्छ नि भन्ने कुरा हाम्रो त्यो चाहिँ आउँछ झ्याप भन्दाखेरि तर चाहिँ एकदमै दिमाग ख्याउनु पर्यो होइन अब त्यो पुच्छर कता फर्किरहेको हुन्छ त भन्दाखेरि अब भुइँतिर झरिरहेको हुन्छ होइन त्यसैले पनि जे त्यस्ता खालको एकदमै माइन्ड चाहिँ क्रिएट गराउनुपर्छ त्यो खालका कोइसनहरू हामी तपाईँको आएर आइरहेका छौँ र विष्णुजी के भन्दै हुनुहुन्छ प्रोग्राम सिद्धिने सिद्धाउने भन्नुभएको छ उता भएर के गर्ने अब है छुट्नुपर्ने हो विष्णुजीले छुट्नुपर्छ भनेर सङ्केत गर्दै हुनुहुन्छ साथीहरूसँग कुराकानी हुन सक्दैन भनेर हात पनि हल्लाइरहनु भएको छ सो भोलि चाहिँ ओके भोलि चाहिँ हामी कुराकानी गर्नको लागि कहाँ तर आजको यस एपिसोडबाट पनि अब साइन आउट हुनुपर्ने बेला भइसकेको छ सो द्याट्स छुट्नुभन्दा पहिला प्रोग्राममा पार्टिसिपेन्ट जनाउनु हुने साथीहरू निकै रमाइलो कुराकानी गर्नुभयो कान। तपाईँ सुमबुटालाई थ्याङ्क so यू सो मच भन्न चाहन्छौँ अनि टेलिफोन लाइनको ट्राईमा रहनु हुने ट्राई गर्नुहुने तपाईँलाई पनि थ्याङ्क्स भोलिको mm -hmm. दिनमा कुराकानी हुनेछ आज टेलिफोन लागिन भनेर चाहिँ स्याहार सानो नहोनु होला बी अलवेज ह्याप्पी भन्न चाहन्छौँ एन्ड अल्सो थ्याङ्क्स यतिका जेलसम्म टेक्निकल सपोर्ट मिलियो टेक्निकल पार्टबाट सपोर्ट गर्ने विष्णुलाई भने थ्याङ्क यू सो मच विष्णुजी भन्न चाहन्छौँ हाम्रो र प्रोग्रामको लास्टमा ब्याकग्राउन्डमा प्लेआउट भइरहेको यो म्युजिक तपाईँको लागि छाड्दै प्रोग्राम जस्ट फर इन्जुरीको आजको एपिसोडबाट म सूर्य आस देखते किंता पड़े आज भोलि